नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट कम मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईलाई स्वागत छ म अनिता अर्याल प्रधानमन्त्री सुशील कोइरालाको रेडियोथेरापी आज बेलुकीदेखि सुरु हुने भएको छ फोक्सोमा देखिएको सेतोदाग क्यान्सर भएको पुष्टि भएपछि अमेरिकामा उहाँको उपचार सुरु हुन लागेको हो न्युयोर्कमा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा रेडियोथेरापी सुरु हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ प्रधानमन्त्री कोइरालाको फोक्सोमा देखिएको क्यान्सर पहिलो चरणको र छिटो नफैलने खालको भएको चिकित्सकको भनाइ छ गएको असार दुई गते उपचारका लागि अमेरिका जानुभएका कोइराला कहिले को फर्कने भन्ने टुङ्गो लागेको छैन आफू नभए पनि सरकारको नीति तथा कार्यक्रम बजेट लगायतका अत्यावश्यक काम नरोक्न प्रधानमन्त्रीले निर्देशन दिइसक्नु भएको छ संविधानसभाको बैठक आज पनि बस्ने भएको छ संविधानसभा भवन नयाँ बानेश्वरमा अबको केही बेरमा बस्ने आजको बैठकमा सांस्कृतिक र सामाजिक एकबद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमतिको निर् र अल्पसंख्य अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण समितिको मसौदामा भएका असहमतिको निर् सम्बन्धी प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ सभासदहरूले लामो समयदेखि थिचोमिचो बिहोर्दै आएका अल्पसङ्ख्यक सीमान्तकृत र आदिवासी जनजातिको अधिकारको सुनिश्चितताका लागि सहमतिको आधारमा लोकतान्त्रिक और... लोकतान्त्रिक अग्रगामी र प्रगतिशील संविधान जारी गर्न आवश्यक भएको बताएका छन् सीमान्तकृत अल्पसंख्यक र लोप जाति जनजातिको अधिकारलाई स्थापित गराउन तथा जीवनस्तरमा सुधार ल्याउन उनीहरूलाई निर्णायक तहमा पुर्याउने व्यवस्था संविधानले नै सुनिश्चित गर्नुपर्ने माग सभासदहरूले राखिरहेका छन् मुलुकमा अब कसैलाई पनि सीमान्तकृत राखिनु हुँदैन भन्नेमा सबै प्रतिबद्ध हुन जरुरी रहेको बताउँदै सभासदहरूले कसैलाई पनि सामाजिक विभेद गरिनु हुँदैन जनआन्दोलनको बलमा स्थापित लोकतन्त्र विकास गर्न सामाजिक विविधतालाई कायम गरेर संसारमा उदाहरण देखाउन आवश्यक भएको तर्क गरेका छन् नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्दैछ महाधिवेशन नजिकै गरेकाले महाधिवेशनसँगै गरे केन्द्रीय केन्द्रित रहेर बैठक बस्न लागेको सचिव युवराज ग्यावालीले जानकारी दिनुभएको छ महाधिवेशनको तयारीका बारेमा भइरहेको काम लगायत विभिन्न विषयमा देखिएको मतभेदमा पनि छलफल हुने जनाइएको छ हिजो मूल व्यवस्थापन समितिको बैठकमा माधव कुमार मा नेपाल र केपी शर्मा ओली पक्षले स्वयंसेवक परिचालन विद्युतीय मतदाताको मतदानको विश्वसनीयता लगायतका विषयमा एक प्रश्न उठाएको जस्ता विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् सरकारले पुरानो वैदेशिक सहायता नीतिलाई प्रतिस्थापन गर्दै आज नयाँ विकास सहायता नीति सार्वजनिक गर्ने जनाएको छ बाह्र वर्ष पुरानो वैदेशिक सहायता नीतिलाई विकास सहायता नीति नामाकरण गरी त्यसमा सामूहिक परिमार्जनसहित नयाँ नीति सार्वजनिक गर्न लागि छ वैदेशिक सहायताको प्रभावकारी परिचालन निर्धारित लक्ष्य प्राप्ति र सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा विकासका साझेदारको सहयोगको अधिकतम उपयोगमा केन्द्रित नयाँ नीतिले नेपालको आर्थिक सामाजिक विकासमा साझेदारका चासो र चिन्तालाई सम्बोधन गर्ने दावी गरिएको छ समान प्रकृतिका परियोजना एकै क्षेत्रमा सञ्चालन नगर्ने दात्री निकायले सोझै अनुदान वा ऋण सहायता कार्यक्षेत्रमा उपयोग नगर्ने एकद्वार प्रणाली अन्तर्गत सहायता परिचालन गर्नुपर्ने लगायत विषय नयाँ नीतिले समेटेको छ अर्थमन्त्री डाक्टर रामचरण महते सार्वजनिक गर्ने सो नीति वैदेशिक सहायता परिचालन तथा त्यसको प्रभावकारीता सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धता अनुरूप रहेको बताइएको छ भारतको आन्ध्र प्रदेश स्थित गोदावरी जिल्लामा रहेको प्राकृतिक ग्यास रिफाइनरीमा पाइपलाइनमा आग लागि हुँदा कम्तीमा एघारजनाको मृत्यु भएको छ तेल तथा प्राकृतिक ग्यास निगमको पाइप विस्फोट भएपछि आगो भएको हो आग लागेका कारण पचास घर जलेर नष्ट भएको छ आज बिहान भएको दुघटनामा थुप्रै व्यक्ति गम्भीर घाइते भएको अधिकारीहरूले बताएका छन् उनीहरूका अनुसार अहिले दमकलको सडकबाट आगो नियन्त्रणको प्रयास भइरहेको छ आगो नियन्त्रणमा लिनका लागि आसपासका घरहरू खाली गरिएको छ र गैराती तथा आज बिहान भएको खेलमा जर्मनी अमेरिका बेल्जियम र अल्जेरिया विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश गरेका छन् अमेरिकालाई एक शून्य गोलले हराउँदै जर्मनी समूहजीको विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको गोलबाट घानालाई हराउन सफल भए पनि पोर्चुगलको विश्वकप भी यात्रा टुङ्गिएको छ अमेरिकासँग समान चार अङ्क भए पनि गोल अन्तरको आधारमा अमेरिका उपविजेता बन्दै अन्तिम स्वरमा भने प्रवेश गरेको छ पोर्चुगलले घानालाई हराए पनि अघिल्लो चरणका लागि पर्याप्त हुन भने सकेन पोर्चुगलले घानालाई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 हौसान 11 बजे को अर्पण खबर सको अनीता अर्यल विदा भं नमस्कार